विपक्षीका मिथ्या आरो। आरोप अरूण तेस्रो किन आएन नेकपा एमालेको नौ महिने शासनकालमा विपक्षीहरूले सरकारमाथि केही आरोप लगाएका थिए ती आरोप विरोधका नाममा विरोध र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका उपज मात्र थिए विपक्षीले लगाएका आरोपहरूमध्ये अरूण तेस्रो जलविद्युत आयोजना एमाले तुहायो र एलसीमा घोटाला गर्यो भन्नेबारे केही चर्चा गरौं अरूण तेस्रो आयोजना सङ्खुवासेवा जिल्लाको अरूण नदीमा निर्माण गरिने जलविद्युत आयोजना हो कुल 402 सय दुई मेगावाट विद्युत उत्पादन हुने यो आयोजना विश्वका ठूला मुलुक र दात्री संस्थालाई लगानी गर्ने नेपालमा पहिलो आयोजना थियो अरूण तेस्रो बाह्रै महिना अठुट रूपमा निर्धारित विद्युत उत्पादन हुने र नेपालको उत्तरी क्षेत्रमा निर्माण हुने आयोजना थियो यी तिनै दृष्टिले यो अति महत्त्वपूर्ण आयोजना थियो यस आयोजनाको सम्भाव्यता अध्ययन दुई साल अघि भएको थियो विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था आइडिए जर्मनी जापान फ्रान्स स्विजरल्यान्ड र फिनल्यान्ड सहभागी रहेको यो आयोजनालाई दुई चरणमा विभाजन गरिएको थियो प्रथम चरणमा एक सय बिस किलोमिटर पहुँच सडक पैँतिस मिटर अग्लो बाँध साढे छ किलोमिटर लामो सुरुङ र विराटनगरसम्मको प्रसारण लाइन निर्माण गरी 201 मेगावाट विद्युत शक्ति उत्पादन र वितरण गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य थियो सम्पूर्ण उत्पादन क्षमता पहिलो चरणमा स्थापित गरिने हुँदा यस चरणको लागत पचहत्तर करोड अमेरिकी डलर जति लाग्थ्यो यस चरणको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न दस वर्ष लाग्ने लक्ष्य थियो यसको कुल लागतमध्ये वैदेशिक अनुदान र ऋणबाट अस्सी बेहोर्ने र नेपालले बिस रकम लगानी गर्नुपर्ने व्यवस्था थियो जर्मनीको पुरै लगानी अनुदान रहेको थियो भने जापानले पनि ऋणलाई अनुदानमा परिणत गर्ने कुरा गरेको थियो विश्व बैंक, एसियाली विकास बैंक जस्ता संस्थाहरूबाट प्रदान गरिएको ऋण पनि एक प्रतिशत सेवा शुल्क लागतमा तिस चालिस वर्षमा तिर्नु यस आयोजनाको लागत बढी नै भए पनि अनुदानको अंश र ऋणको सुविधाले सस्तो नै थियो यो आयोजनाको सबैभन्दा राम्रो पाटो बारे महिना अविरल बग्ने पानीबाट सञ्चालन हुने भएकाले एक सय पन्चानब्बे मेगावाट जस्तै सुक्खा मौसममा पनि विद्युत उत्पादन हुन्थ्यो यस आयोजनाको कुल लागतमध्ये वैदेशिक सहायताको अंश जुटाउने जिम्मेवारी विश्व बैङ्कले लिएको थियो अरू आयोजना कार्यान्वयन गर्नका लागि विश्व बैङ्कले केही शर्त राखेको थियो यो आयोजना प्राप्त गर्न नेपालले आफ्नो आर्थिक नीतिमा व्यापक परिवर्तन एवं सुधार गर्नुपर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई जुनसुकै क्षेत्रमा लगानी गर्न छुट दिनुपर्ने दस वर्ष को अवधि में विद्युत महसूल करीब दोब्बर बढ़ाने पर्ने अरुण तेसरो आयोजना संपन्न नहुंजसम दस मेगावाटभंदा बड़ी क्षमता का जल विद्युत आयोजना निर्माण गर्न चाहे में विश्व बैंक स्वीकृति लिन्ने आदि शर्त राखी थे ये शर्त ने कांग्रेस को स्वीकार करी कतिपय शर्त कार्यान्वयन समेत करमशरण महत ने पुस्तक इन डिफेन्स अफ डेमोक्रेसी पुस्तकमा अरूण तेस्रो तुहाउने एमाले हो भन्ने आरोप लगाउँदै नेकपा एमालेका महासचिव माधव कुमार नेपालले दुई हजार एकाउन्न सालको मध्यावधि निर्वाचनको बेला विश्व बैङ्कलाई अहिले चुनावी सरकार भएकाले यस सरकारसँग कुनै सम्झौता नगर्नु भनेर पत्र लेखेको उल्लेख गरेका छन् दुई सालको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको सिलसिलामा ममोरङमा भएका बेला महासचिव माधव नेपालले विश्व बैङ्कलाई पत्र पठाएको कुरा रेडियोबाटै सुने अब काङ्ग्रेसीहरूले यसमा हल्ला मसाउने भए भन्ने मलाई लाग्यो तर अन्तर्राष्ट्रिय प्रचरण हेर्ने हो भने चुनाव गराउने सरकार कामचलाउ मात्र हुन्छ निर्वाचनबाट जनादेश लिएर नयाँ सरकार आउँदैछ भने यस्तो कामचलाउ सरकारले ठुलाठूला काम, काम गर्नुहुँदैन अर्थात् चुनावबाट आउने नयाँ सरकारको हात पहिल्यै बाँधिदिनुहुँदैन दुई हजार छत्तिस सालमा जनमत सङ्ग्रहको घोषणा भएपछि बिपी कोइराले काठमाडौँमा आफ्नो पहिलो भाषणमा यो जनमत सङ्ग्रह गर्ने अन्तरिम सरकार हो यसले ठुला निर्णय गर्नुहुँदैन जनमत सङ्ग्रहपछिको सरकारले अप्ठ्यारो पार्ने काम गर्नुहुँदैन भन्नुभएको थियो यस्तै कुरा महासचिव माधव कुमार नेपालले गर्नुभएको बिपीले भन्दा ठिक हुने तर माधव नेपालले भन्दा त्यसैमा हङ्गामा बचाउने यो राजनैतिक संस्कृति होइन पञ्चायतकालदेखि नै अध्ययनका विभिन्न चरण पार गर्दै आएको यो परियोजना कार्यान्वयन गर्नेबारे विविध पक्षमा विचार गरी अन्तिम निर्णय गर्नुपर्ने अवस्थामा एमालेको सरकार आएको थियो इसका लगी जलस्रोत मंत्री हरिपांडे वाशिंगटन जानु वहां विश्व बैंक समक्ष हम सरकार को विचार राख्भ हमारे 9 महीने सरकार बेला बेलाने का विश्व बैंक का आवासय प्रतिनिधि श्रीलंकाली मूल का फिलिपीनी नागरिक जो मनिक भास्कम थे उन्हीं सहिद्दे थे कतिपटक मैं भेटर उनके भाग मैं वॉशिंगटन को केन्द्रीय कार्यालय में कम्युनिस्ट सरकार तर संचालक व्यावहारिक्ष एमाले पार्टीमा धेरै अनुभव भएका नेताहरू छन् यो सरकारसँग विश्व ब्याङ्कले व्यवहार गर्न सक्छ भन्ने सुझाव दिएको छु धेरै पछि उनले आफ्नो पदबाट निवृत्त भएपछि निजी भ्रमणमा काठमाडौँ आएका थिए डाक्टर मङ्गलसिद्धी मानन्दर योजना आयोगका उपाध्यक्ष हुँदा जो मानिका बास्कमसँग उहाँको राम्रो सम्बन्ध थियो मानिका बास्कमको स्वागतमा उहाँले दुवाभोज राख्नु भएको थियो त्यस अवसरमा मलाई पनि बोलाएको थियो त्यहाँ मानिका बास्कमले विगतका कुरा सुनाए उनले भने तपाईँहरूको नौ महिने सरकारको बेला जलस्रोत राज्यमन्त्रीलाई धेरै पटक तपाईँ वासिङटन नजानुहोस् बरू अरू तेस्रोको कुरा गर्न विश्व ब्याङ्कको टोली झिकाइदिन्छु यहाँ विश्व बैङ्कको टोली आयो भने त्यसले प्रधानमन्त्री उप प्रधान जलस्रोत विशेषज्ञ लगायत सबैलाई भेट्न पाउँछ यस्तो भयो भने उनीहरूले धेरै कुरा बुझ्न सक्छन् तपाईँ जानुभयो भने एक्लै जानुहुन्छ नयाँ सरकार छ नयाँ सम्बन्ध कायम गर्नु मैले धेरै पटक आग्रह गरेँ तर उहाँले मान्नु भएन र जानुभयो मैले तपाईँको यो कुरा त्यसबेला हामीलाई किन भन्नुभएन भनेर प्रश्न राखेँ हामीले मर्यादा नाग्नु हुँदैन भनेर तपाईँ उप प्रधानमन्त्री र प्रधानमन्त्रीलाई नभनेका हौ पछि विश्व ब्याङ्कका उपाध्यक्ष उडले पनि यस्तै कुरा सुनाएका थिए एसियाली विकास बैङ्कको बैठकमा ओकल्यान्ड जाँदा विश्व ब्याङ्कका उपाध्यक्ष उडसँग मेरो र अर्थ सचिव राम भेट भएको थियो उडले काठमाडौँमा फोन गरेर मसँग भेट्ने समय मिलाएका थिए कुराकानीमा उनले भने म नेपाल धेरै पटक गएको छु तर तपाईँसँगको पहिलो भेट हो म नेपाललाई माया गर्छु मेरो छोरी अहिले बिदामा नेपाल घुम्न आउँदै छिन् मैले तपाईँकै छोरी कहिले नेपाल आउने म घुम्ने बस्ने व्यवस्था मिलाइदिन्छु भने उनले धन्यवाद छोरीहरू आफै घुम्छन् हामीलाई त वास्ता गर्दैनन् तपाईँहरूले दुःख गर्नु पर्दैन भने कुराकानीका क्रममा उनले फेरि भने म अरू परियोजनाको पक्षपाती हुँ यो योजना ल्याउने कुरामा मसँग बहस गर्नु पर्दैन तपाईँको जलस्रोत राज्य मन्त्री वासिङटन आउनुभएको थियो बैठकमा उहाँले अरूण तेस्रोको बाटो साह्रै महँगो भयो यसभन्दा धेरै सस्तो हामी बनाउन सक्छौँ भन्नुहुन्थ्यो बारम्बार क्यालकुलेटरमा हिसाब गरेर कति नोक्सान पर्छ भनेर देखाउनुहुन्थ्यो मलाई मन्त्री साह्रै सोझो लाग्यो विश्व बैङ्क र एमाले सरकारबीच निरन्तर कुराकानी भइरहेको थियो विश्व बैङ्कले आर्थिक मामिला भएकाले सम्पर्क मन्त्रालयका रूपमा अर्थ मन्त्रालयलाई राख्दा राम्रो हुने प्रस्ताव पठाएको थियो यसपछि अरूण तेस्रोको विषयमा अर्थमन्त्रीका रूपमा म संलग्न भएँ अरूण तेस्रो परियोजनाका सम्बन्धमा रहेका केही विवादका विषयमा एमाले सरकारले विश्व बैङ्कसँग केही प्रस्ताव राखेको थियो पहुँच सडक निर्माणमा ग्रामीण बस्ती हुँदै आयोजनास्थल पुग्ने एउटा र कुनै बस्तीलाई नसोई अरुण नदीको किनारै किनार भएर जाने अर्को गरी दुईवटा वैकल्पिक बाटो थिए तीमध्ये एउटा बनाउनु पर्ने थियो तत्कालीन कांग्रेस सरकार र दात्री संस्थाले बस्तीलाई छुनी उपत्यका मार्गलाई छाडी नदी किनारे किनार मार्ग निर्माण गर्ने कुरामा सहमति भएको कुरा अघि बढिसकेको थियो पहुँच सडक बाँध सुरुङ र विद्युत गृह निर्माणलाई समिति एउटा सिङ्गो आयोजना बनाइएको थियो यी सबै काम एउटै ठेकेदारबाट गराउनुपर्ने भएकाले सडक निर्माणको लागत पनि धेरै देखिएको थियो त्यसैलाई सच्याउन एमाले सरकारले त्यस भेगका सबैजसो प्रमुख बस्तीलाई छुँदै जाने गरी पहुँच सडक निर्माण गर्ने प्रस्ताव राखेको थियो यसबाट कम लागतमा सडक निर्माण भई सिङ्गो आयोजनाको लागतमा कमी आउँथ्यो ग्रामीण बस्तीहरू समेत सडक सुविधाबाट लाभान्वित हुन्थे यही कुरा हामीले भनिरहेका थियौँ तर कुरा मिलिरहेको थिएन उनीहरू अरूण तेस्रो ग्लोबल टेन्डरको प्याकेजमा भएकाले यसमा परिवर्तन गर्न मिल्दैन भन्थे हामीले यो समस्याको व्यावहारिक समाधान निकाल्यौँ यस कुरालाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ भइसकेको ग्लोबल टेन्डर मान्छौँ ठेकेदारले चैनपुर खादबारी माटो त्रिचालिस किलोमिटर बनाइदिनु सहमति गरौँ हामीले भन्यौँ ती ठेकेदारले आफ्नै खर्चमा सड़क बनाइदिने कुरामा मन्जुर भए समस्या समाधान भयो अरूण तेस्रोको बाटो महँगो भए पनि सैनपुर खाँदारीको त्रिचालिस किलोमिटर बाटो बनाइदिने भएपछि यसबाट राष्ट्रलाई फाइदा हुने भयो काङ्ग्रेसले आँखा चिम्डेर गरेको सहमतिलाई यसरी सच्याइयो त्यस्तै दस मेगावाटभन्दा बढी क्षमताको विद्युत आयोजना निर्माण गर्न विश्व ब्याङ्कसँग स्वीकृति लिनुपर्ने शर्त र दस वर्षको अवधिमा विद्युत महसुल दोब्बर बढाउनु पर्ने शर्त पनि हटाउन विश्व ब्याङ्क तयार भयो यसबाट पहिलेका गल्तीलाई केही सुधार गर्ने काम गरियो धेरै कुराकानीपछि विश्व बैङ्क र एमाले सरकारबीच अरूण तेस्रोका विषयमा समझदारी बन्यो मैले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मङ्गलसिद्धी मानन्दरलाई पनि यसमा संलग्न गराएँ अरुण तेस्रो निरीक्षण गर्ने विश्व बैङ्कको टोलीसँगै उहाँ पनि अरुण क्षेत्रमा जानुभयो उहाँले पनि विश्व बैङ्कका पदाधिकारीलाई सहमति गराउने कार्यमा राम्रो भूमिका निर्वाह गर्नुभयो हाम्रो सरकारले पूर्ववर्ती सरकारद्वारा राष्ट्रको स्वाभिमान तथा जनताको हितलाई उपेक्षा गरी स्वीकार गरिएका अरूण तेस्रो आयोजनाका शर्तहरूलाई विश्व ब्याङ्क र अन्य दात्री संस्थाको चित्त बुझाएर देशको स्वाभिमान तथा जनताको हित संरक्षण हुने गरी सुधार गरेको थियो सरकारले अरूण तेस्रो कार्यान्वयन गर्ने निर्णय गरी अघि बढिरहेको बखत थरी थरीका विवाद जन्माउन थाल्यो हिउँको ढिक्का फुट्ने र यसले बाँधसमेत भत्काउने जस्ता कुरा अघि सार्दै यस आयोजनाका विरोधीहरूले प्रचार प्रसार गरिरहेका थिए अरूण तेस्रो निर्माण गर्दा उनी जोखिमका आशंका सबै निराकरण गरेर विश्व ब्याङ्कले उठाएका सबै समस्या समाधान गरेर अब त परियोजना सञ्चालन हुने भयो भने म ढुक्क भएको थिएँ नेपालको दुर्भाग्य वा के भनौँ त्यही बेला अरूण तेस्रो आयोजनाका पक्षमा रहेका विश्व बैङ्कका अध्यक्षको मृत्यु भयो उनको ठाउँमा उल्ल फसन अध्यक्ष आए उनले एकदिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई एक्कासी फोन गरी विश्व ब्याङ्कले अरूण तेस्रोबाट हात जीक्सा लगानी गर्दैन भने प्रधानमन्त्री मनमोहन अधिकारीले यसको विरोध गर्दै यो विषय अर्थमन्त्रीलाई जिम्मा दिएको छ उनीसँग कुरा गर्नुहोस् भन्नुभएछ उनले मसँग कुरा गरे मैले उनको कुराको जोडदार विरोध गरे, दस वर्षसम्म विश्व ब्याङ्कले आश्वासन दियो नेपालले पनि लगानी गर्यो जनतालाई सपना देखायो अब परियोजना हुँदैन भन्नै मिल्दैन यो विश्व मिल ब्याङ्क जस्तो संस्थाले भन्न नसुहाउने कुरा हो उनले नेपाल विद्युत प्राधिकरणले अरू तेस्रो आयोजना सञ्चालन गर्न सक्दैन यसको क्षमता छैन भने नयाँ बखेडा झिकेँ मैले त्यो कुरा मानेन उनले बरू हामी कालीगण्डकीमा लगानी काली गर्छौं का भने मैले कालीगण्डकीमा हामीले एसियाली विकास ब्याङ्कलाई लिड बैंक बनाएका छौं विश्व बैङ्क अरूण तेस्रोमै आउनुपर्छ भने हाम्रा विरोधीहरूले एमाले सरकारले अरूण तेस्रो आयोजना आउन दिएन भनेर आरोप लगाए वास्तविकता त के रहेछ भने विश्व बैङ्कको बोर्डको बैठकमा छलफल नै नगराई अध्यक्ष आफैले अरूण तेस्रो आयोजनाबाट हात झिक्ने निर्णय गरेका रहेछन् त्यसै बेला काठमाडौँ स्थित अमेरिकी राजदूतलाई मैले मन्त्रालयमा बोलाए विश्व बैङ्कको बोर्डबाट पारित नै नगरी अमेरिकाको स्टेट डिपार्टमेन्टको सल्लाहमा विश्व बैङ्कका अध्यक्षले त्यो निर्णय गरेका रहेछन् मैले यस्तो खबर पाइरहेको छु यो हो। के हो नेपालप्रति यस्तो अमैत्री व्यवहार किन मैले सोधेँ उनले होइन होला म बुझेर खबर गर्छु भनिन् तर यस विषयमा उनले त्यसपछि केही खबर गरेनन् बुझ्दै जाँदा थाहा पाएँ विश्व बैङ्कका अध्यक्षको निर्णयको फ्रान्स जर्मनी जस्ता मुलुकले नेपाल जस्तो राष्ट्रका लागि ठुलो अन्याय भएको भन्दै विरोध गरेका रहेछन् उनीहरूले हामी लगानीकर्तालाई एक वचन नसुधि रद्द गरियो भनेछन् त्यसै गरी पाकिस्तानले पनि विरोध गर्यो वास्तवमा भएको कुरा के हो भने विश्व बैङ्कका नयाँ अध्यक्ष अल फसन अमेरिकाको स्टेट डिपार्टमेन्टको कुरा सुने काम गर्ने मानिस रहेछन् अमेरिकाको स्टेट डिपार्टमेन्टको भनाइमा उनले यो आयोजना रद्द गरेका हुन् भारत सुरुदेखि नै अरूण तेस्रोको पक्षमा थिएन भारतले अमेरिकालाई भनेछ र ठुलो देश भारतको चित्त बुझाउन अमेरिकाले यसो गरेको रहेछ जापानले नेपालमा सहयोग स्वरूप बनाउँदै गरेको बर्दिवास सिन्धुली बनेपा सड़कको पनि भारतले विरोध गरेको थियो जापानले अडान लिँदा ले डबल लेन होइन सिङ्गल लेनको बाटो बनाउन दिन भारतले मन्जुर गर्यो मित्र राष्ट्र जापानले बनाइदिने बाटो फराकिलो हुनेवाला थियो भारतको दबावका कारण त्यो बाटो पनि हामीले पाएनौँ बबै सिंचाइ आयोजनामा भारतले विदेश लोगानी आउन दिएन भारत किन यस्तो गर्छ अर्थमन्त्रीका रूपमा म थाइल्यान्डको राजधानी बैङ्कक जाँदा त्यहाँका अर्थमन्त्रीसँग भेट भएको थियो त्यहाँ दुवै देशको आर्थिक स्थितिका बारेमा कुरा भएको थियो त्यसक्रममा उनले एउटा घटना सुनाएका थिए क्षेत्रीय आर्थिक सहयोगको चर्चा हुँदा वर्ममा नेपाल बङ्गलादेश र भुटानलाई समावेश गरी आर्थिक विकासको अवधारणा अघि बढाउँदा भारत सरकारले आपत्ति गर्यो मैले एउटा कुरा बुझ्न सकिनँ जब नेपालको विकासका कुरा आउँछन् भारतले प्रत्यक्ष अप्रत्यक्ष अप्ठ्यारो पार्छ यो किन होला मले हाँस्दै भने किनभने उनीहरू हामीलाई गरिब राख्न चाहन्छन् एकपटक बिपी कोइरालाले एउटा घटना सुनाउनु भएको थियो उहाँ प्रधानमन्त्री भएर भारत जाँदा व्यापार सन्धिको कुरा आएछ भारत सरकारका सचिवहरूले सन्धिमा साह्रै अप्ठ्यारा प्रावधान राख्न कर गरेछन् उनीहरूले जति भन्दा पनि सुनेनछन् बिपीले जवाहरलाल नेहरूलाई गुहार्नु परेछ नेहरूले आफ्ना सचिवलाई भनेछन् नेपालको नयाँ प्रधानमन्त्रीले नेपालबाट भारतलाई नोक्सान हुन दिन्न दस वर्षको जिम्मा मनै लिन्छु भन्छन् अब त पत्याउनुहोस् न यति भनेपछि सन्धि खुकुलो भएछ वास्तविक कुरा वा के हो भने भारतको कर्मचारी तन्त्र अहिले पनि ब्रिटिस इण्डियाको मानसिकताबाट ग्रस्त छ भारत र नेपालमा ठूला परिवर्तन भए तर उनीहरूको मानसिकतामा परिवर्तन आएको छैन उही पुरानो दृष्टिकोण छ मैले एउटा प्रसङ्गमा भारतीय राजदूत के राजनलाई भनेको थिएँ भारत नेपाल सम्बन्धमा तपाईँहरूको कर्मचारी नेपाल प्रतिको मानसिकता नै अप्ठ्यारो रहेको छ उनले भने होइन भारतको नेपाल प्रतिको दृष्टिकोणमा परिवर्तन आइरहेको छ जसको अनुभूति तपाईँहरूले विस्तारै गर्दै जानुहुनेछ आज विश्वमा ठूलो परिवर्तन आइरहेको छ विज्ञान प्रविधि र सञ्चार क्षेत्रमा व्यापक परिवर्तनसँगै राष्ट्रिय सुरक्षाको अवधारणामा पनि ठूलो परिवर्तन आइरहेको छ विश्वव्यापीकरण र एकीकरणको सम्बन्धमा डब्लुटिओ र सारुटाको कुरा आइरहेको छ सूचना र सञ्चार क्षेत्रमा भएको विकासले विश्व ग्लोबल भिलेज भन्दैछ यो नयाँ परिस्थितिमा नेपाल र भारतबीचको सम्बन्धमा पुनः व्यवस्था हुन जरुरी छ भूगोल र इतिहासबाट यी दुई कहिल्यै नचुट्टिने मुलुक यसलाई ध्यानमा राखे आजको सन्दर्भमा भारत र नेपालको नयाँ सम्बन्ध कायम गर्नु जरुरी छ यसका लागि भारतको नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु जरुरी छ यसमा नेपालले राजनैतिक र रा कूटनैतिक क्षेत्रबाट गम्भीर पहल गर्नु जरुरी छ नयाँ धरातलमा उठेर सम्बन्ध सुधार नगर्ने हो भने भारत र नेपाल बीच जहिले पनि अमिलो भइरहन्छ अरू नदीबाटै तीनवटा परियोजना सञ्चालन हुने र कुल आठ मेगावाट विद्युत उत्पादन हुने थियो सस्तो लागतमा बन्नुका साथै चीनको सीमासम्म बाटो निर्माण भए नेपालको हितमा हुने यस्तो परियोजना आउन सकेन राष्ट्रहितका लागि राष्ट्रको विकासमा योगदान हुने कुरामा सम्पूर्ण नेपाली एक भएर लाग्नुपर्नेमा यसमा राजनीतिकरण गर्ने काम भयो अरूण तेस्रो किन सुरु भएन कारण प्रष्ट थियो तर नबुझेर या बुझेर पनि बुझपछाएर हो एमाले सरकारको विरोध मात्र भयो यी सबै कुराका बारेमा जानकारी हुँदाहुँदै पनि काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराई जस्ता जिम्मेवार व्यक्तिले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र विश्व बैङ्कका अध्यक्षबीच सल्लाह भई अरूण तेस्रो रद्द गरिएको हो भनी सार्वजनिक सभामा आरोप लगाए कस्तो दुर्भाग्य लगानी गर्न तयार भएका धातृ राष्ट्रहरू समेत विश्व बैङ्कका अध्यक्षको निर्णयको विरोध गर्छन् तर काङ्ग्रेसी मित्रहरू एमालेको सरकारलाई दोषारोपण गर्छन् राजनैतिक दलहरू एक भएर लागेको भए दबाव सृजना गर्न केही सकिन्थ्यो होला हितका का ईमदारीपूर्वक आवाज उठाने को सत्ता जनता में भ्रम छर्न अरुण तेसरो रद्द कराए भांग्रेस रापरप प्रसार में लगे